स्वागत तथा अभिवादन सामज का विविध गतिविधि संगालो कार्यक्रम उजेल का खबर में सात में छू सदाज मेम सुनार सर्वप्रथम खुसीको कुरा आजदेखि कार्यक्रम ओजेलका खबर स्याङ्जा जिल्लामा पनि बज्ने भएको छ स्याङ्जाको कालीगण्डकी एफएम बयानब्बे दशमलव दुई मेगाहर्सबाट हरेक मंगलबार साँझ 7 बजे प्रसारण हुने भएको छ यस अवसरमा कालीगण्डकी एफएम मार्फत ओजेलका खबर सुन्नुहुने समस्त श्रोतामा पुनः पुनः स्वागत अभिवादन टक्राउन चाहन्छौँ कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी रुरु एफएम सिरिङ्गा नयाँ एफएम सन्धि खर्कर रेडियो रिपब्लिक बुटोल सामुदायिक रेडियो ढोरपाटन बागलुङ अर्को सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सार कालीगण्डकी एफएम स्याङ्जरा नेपाली सञ्चार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुने गर्दछ साथै यस ओजेलका खबरको युनिटका रूपमा रहेका एक दर्जन भन्दा बढी अनलाइनबाट पनि चौबिसै घण्टा सुन्न सकिनेछ समग्रमा ओजेलका खबर समाज लुकेको लुकाइएको दबेको दबाइएको आवाज हो जस्तै अनियमितता भ्रष्टाचार समाजका विकृति विसङ्गति ओझेलमा परेका स्थान र व्यक्ति अनि हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्दछौँ हाम्रो यही यात्राको आज हामी एक सय छ्यातरौँ श्रृङ्खलामा त आज हामी प्रस्तुत गर्नेछौँ डान्स इन्डिया डान्स जिटिबी लिटिल मास्टर को उपाधि हाता पार्न सफल एघार वर्षीय बालिका तेरिया फौजामगर यति बेला विश्वमा चर्चित भए पनि आफ्नै जिल्ला गुल्मीमा भने ओजेलमा परेको सम्बन्धी चर्चा गर्नेछौँ र नियमित स्तम्भ जीवनको गोरेटोमा बाडी पहिरोले गुल्मीको अग्लुङमा एकै परिवारका नौजना सदस्य गुमाएका दुई छोराहरूको बियोगा कथा सुनाउनेछौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला थम सहयोग संबंधी खबर ओजे का खबर को एक सौ चौहत्तर श्रृंखला में प्रसारित गुलमी वामिकी बिरा गौतम को कथा व्याथा सुने वहां को उपचार का हप्तापनी झंडे तीन लाख रुपया सहयोगाता तारा प्रसा अघिल्लो हप्तामा यो बेबी कला गौतमको बारेमा साह्रै राम्रो कुरालाई यो बाहिर लिएर कुना कुना हाम्रो विदेशमा रहनुभएका सबै साथीलाई पुराउनु हुन्छ थोरै साथीहरूबाट विदेशबाट पनि सहयोग गएको सुन्दा मलाई अति साह्रै प्रभावित भएर हजुर हामी फिनल्यान्ड बासी सात कार्यक्रम ओबर प्रभावित सहयोग संकलन कर सहभागी मित्र निम्न श्री हेमराज अर्यलोर बसाई सराई काठम्डू हाल हेलसिन कि फिनल्यान्ड उहाँले एक सय एकाउन्न युरो दिनु भएको छ त्यस्तै हाम्रो युरो सहयोग गर्नुभएको हजुर तुलसी राम सापकोटा हाल हेल्सन कि फिनल्यान्ड उहाँले पचास युरोग गर्नु भएको छ हजुर दिपक लामेछाने वामी सात बिहान स्वयं दुई भाइ उहाँ तिस तिसुरो दिनुभएको छ अनि स्वयं म तारा प्रसाद सापकोटा नौ ढाबाङ हालि फिन मैले पचास युरो राखेको छु मुकुन्द भण्डारी रूपा 25 विश्व सिंह अधिकारी सन्जु काउछा मुल्मी हाली बिसक हुनुहुन्छ होइन हजुर अनि गगन केसी चितपानी दस युरो चितपानी अनि कहाँ हो रविन्द्र गण्डल काणी बा बागलुङ बिस नवीन चारिस प्रकाश भट्टराई भुवन पोखरी पाल्पाकोट दस कृष्ण भण्डारी आरोसथा धादिङ पच्चिस राजु बुढा थोकी ललितपुर नर्को भन्ज्याङ दस हिरो हजुर तिसो त्यसै गरी गगुल कडेल रुबन्द नेपाली रुपैयाँ दुई अर्जुन नेपाली आ, यो नेपाल जम्मा सब गणेश रुपाकोट, धर्म भण्डारी रूपाकोट बिस शङ्कर भण्डारी रूपाकोट बिसरो बिजुला टोटल सात सय जम्मा भएको छ सरस हजार जति हुन्छ यो रकम के गर्नुहुन्छ तपाईँहरूले उनीहरूको पीडितको खाता हालिदिनुहुन्छ वा हस्तान्तरण स्वयं परिवारले गरिदिनुहुन्छ हजुरको गौतमलाई स्वास्थ्य लाभको कामना गर्दै म सम्पूर्ण साथीहरूलाई हेर्दैदेखि नै धन्यवाद दिँदै यहाँबाट मैले काठमाडौँ पठाइदिन्छु अनि उहाँबाट उहाँहरूकै खातामा राखिदिनुहुन्छ एकजना जीवन खरेल तथा ऋषिराम भण्डारी भन्ने मिमीको अहिले नेपाल जाँदै हुनुहुन्छ उहाँहरूको हात मैले काठमाडौँबाट खातामा राखिदिने भनेर भन्छु उहाँहरूसित सापकोटा थ सापोटाजी गुलमी न्यूजकैंडी बिलीकला गौतम को दबाइ हमेशा धन्यवाद नमस्कार हम हजुर हो सर अब सर्वप्रथम धन्यवाद भन्न चाहन्छु किनभने हाम्रो समाजमा हुने गरेका सबै खाले गतिविधिहरू हजुरले खबर मार्फत बाहिर जानकारी गराइरहनु भएको छ जुन अभियानको उठान गर्दै आउनु भएको छ यो अत्यन्तै सराहनीय छ यसै जानु होला यसै सन्दर्भमा हाम्रो संस्था विश्व सम्पर्क मञ्च समन्वय समितिले एउटा सहयोगको लागि विश्वव्यापी अभियान थालनी गरेको थियो जुन कुराको जानकारी समन्वय समितिका सचिव डाक्टर ज्ञानबहादुर थापाजीले गराइसक्नु भएको छ सहयोगअनुसार सहयोग कार्य सबै देशहरूबाट तीव्र रूपमा भइरहेको पनि छ हामीहरूले पनि आफ्नो हाम्रो पनि हो भन्ने किसिमको तद्भाव देखाउँदै सहयोग यात्राहरू अघि बढाउनु भएको छ को लागि विश्व सम्पर्क मञ्च जापानको तर्फदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु र मेरो व्यक्तिगत तर्फदेखि पनि यहाँको रकम अवगत गराउन चाहन्छु नेपाली रु एघार हजार एक सय एघारिरे जीव हामी छ तिन परुवा जापानियन पाँच रामु चालिसी ज्यू अर्जे जापानियन पाँच हजार रूपा राईमाझी जीवी छ दालका जापान पाँच गोशाली गौतम जेऊामी आठ अर्जेवा जापानियन पाँच हजार देवनारायण चालिस पारस बोहराज्यू पाँच हजार र म निर्मला राईमाजी वामी छ आपानियन पाँच हजार गरेका छौँ रकम जम्मा गर्नुहुने सहयोगदाताहरूलाई विश्व सम्पर्क मञ्चदेखि धन्यवाद गर्न चाहन्छु र अन्तमा बिरामी जी खबर हुने हुँदै पनि छ होइन सम्पूर्ण रकम जम्मा गर्नुहुने सदस्यहरूलाई धन्यवाद भन्न चाहन्छु हेलो नमस्कार हजुर नमस्कार यहाँको परिचय पाउन मेरो परिचय खिमानन्द मेरो वामी वामी घरमा उपचारका लागि तपाईँहरूले सहयोग रकम संकलन गर्दै हुनुहुन्छ ताश भयो त्यो बालिकाको रुवाईहरू त्यो घरको परिस्थिति बुझेर हजुर हाम्रो वामीको चाहिँ धेरै साथीहरू नभए पनि हामी केही सीमित मात्रामा रहेका नेपाली साथीहरूमा रहेर मैले निवासी काठमाडौँमा बसाइसराई गर्नु भएको उहाँबाट रु दस हजार बैसठी पचास प्राप्त भएको छ म आफै खेमानन्द खरेल रु दस हजार बैसठी रुपियाँ पचास पैसा हजुर श्यामलाल खरेल वामी र्क भरतपुर बसाइसराई गर्नु भएको छ उहाँबाट रु आठ हजार पचास मुनि राई टोल ललितपुर निवासबाट रु चार हजार पच्चिस इन्डिया आसामबाट रु चार हजार पच्चिस भीमबहादुर गुरुङ लम्जुङबाट रु चार चन्द शर्मा दार्जीलिङबाट रु विष्णु पन्त गुल्मी दिगामबाट रु पाँच हजार पैसा नारायण न्युरे स्याङजामा जन्म भई दिल्लीमा बसोबास गर्नुहुन्छ उहाँबाट आठ हजार ट चार हजार पच्चिस विष्णु खरालिस गौतम रिवार हरलाङकोट बाटै बर्दिया बसाइ सराई हुनुहुन्छ रु आठ हजार पचास लालबहादुर हाले साङाट बाह्र पचास गोपनारायण खणेल गोलेचोरबाट रु आठ सय पञ्चासी पचास चन्द्र खत्री हटिया बागलुङबाट रु सोह्र सय दस गुल्मी के भन्नुभयो तपाईँले गुलमी खुर्ले चौर यो कुर्ले चौर भनेको कुनका विषय हो यो कुर्ले चौर भनेको यो मजुवादेखि पल्तेर गएर पुलका मुख भन्छन् सर त्यहाँ ए हजुर हजुर ल भन्दै जानु सरको अनि अम्बिका सापकोटा अर्याल सोह्र सय दस अमृत केसी पाँच अर्चुङ काठमाडौँ एक लाख सत्र हजार चार सय नौ रुपियाँ पच्चिस पैसा मैले सिङ्गापुरको कोअर्डिनेटरको तर्फबाट मैले उहाँ भेली कला गौतमको सुस्वास्थ्य दीर्घायु र पुनस्थापनाको लागि यहाँबाट मैले सहयोग गरेको छु धेरै धेरै धन्यवाद तपाईँ सिङ्गापुरमा रहेर जुन सहयोग गर्नुभयो एक लाख भन्दा बढी रकम सहयोग गर्नुभयो त्यसका लागि पीडित परिवारको तर्फबाट धेरै धेरै धन्यवाद दिन दे चाहन्छौँ अनि हामीलाई खुसी लाग्यो कि तपाईँहरू धेरै जिल्लाका सुनाउनु भयो भनेपछि ओजेलका खबर चाहिँ अब गुलमिलीले मात्रै सुन्दैनन् अरू जिल्लाको नेपालीहरूले पनि सुन्छन् भन्ने हामीलाई लाग्यो उहाँहरूले सुन्नुहुन्छ है हजुर हामी यो हामी साथीहरूलाई सुनाउँछौँ एकदम विगट ठाव में जन्मे मगत सोलह वर्ष यहां पसि रखु मिवार नहीं बसु हमीर सीमित मात्रा में वामिलीर छी तीन चार जान मंत्री छो वमी को सहयोग पाए धेरे खुशी लाइने बाहर लिया समस्या इसको ओजर का खबर यूनिट लिश्व संपर्क मंच सिंगापुर कोडिनेट को तर्फ बापुरवास संपूर्ण सहयोगदा तर्फवा हार्दिक धन्यवाद दिन चाहिए हज हमें धन्यवाद आगामी दिन में संपर्क रहे चला चार जुन हामीले यो भन्दा दुई हप्ता अघि कुर्गा चारको जुन खाने पानीको समस्याको बारेमा हामीले उजेल खबरमा राखेका थियौँ सुनेर सहयोग त्यही कुर्गाछानीको त्यो त्यहाँको लागि मैले त्यहाँको लागि नेपाली चालिस हजार परिया छु सर एउटै व्यक्ति आफैले मात्र हजुर मेरो पर्सनल उसबाट मैले चालिस हजार रुपियाँ लागि मैले सहयोग गरेर केही हुन्छ कि भनी मैले चालिस हजार सहयोग गरेको छु सर हस् धेरै धेरै धन्यवाद तपाईँ अहिले रूपन्देहीमा सरेर पनि जुन आफ्नो पुर्ख्यौली गाउँलाई समझीन, वो इसका आजर, लागी देरे-देरे धन्ने देरे बाद छाओं अजर, अजर अरलाइबनी वो देरे को खाबार थे हामीलाई भन्दा पनि धन्यवादका कुर्गाचारका जनताले अहिलेसम्म लेत्रो पानी खान बाध्य भइरहेका छन् यस पूर्व तपाईँले जस्तै जापानबाट विकास अरियालले सहयोग गर्नु भएको छ एक लाख रुपियाँ कुर्गाचार हो उहाँको घर पनि उहाँ पनि अहिले चितवन भरतपुर पाँचमा बस्नुहुन्छ उहाँले खाता खोलिदिनु भयो अहिलेसम्म त्यो खाने लागि तपाईँ सहित एक लाख चालिस हजार जुटिसक्यो होइन र थप रकम विदेशमा रहने श्रोताले संक्रम गर्दै हुनुहुन्छ सायद जनताको तर्फबाट नै हामीले चाहिने सायद उहाँहरूलाई शुद्ध पानी खुवाउन सफल हुन्छौँ होला भन्ने लागेको छ धेरै धेरै धन्यवाद लिलाधर भण्डारीजी ओजेल खबर सुन्दै जानु होला र सहयोगी हातहरू पढाउँदै जानु होला भन्ने आग्रह छ हस् धन्यवाद हामीबाट पनि केही गल्ती कमी कमजोरी भयो भने हामीलाई सचेत गराउनु होला सुझाव सल्लाह दिँदै जानु होला तपाईँ हामीले नै मिलेर यो साझा रूपमा यो कार्यक्रम चलाउने हो त जी <tardy> <tardy> श्रोता राष्ट्रीय चर्चा में सोमपाल कामी जस्ता गुलमेली जिस ओजे का खबर लेकर लिया तस्तः येट बनेकी तेरिया फौजामगरलाई गुलमिली हु ओजल का खबरले चर्चा में लियाने जमर्को करते अत तेरिया फौजामगर को घर गुलमी कहाँ हो रसि जीटीवी को डीआईडी स्टेज में पुगे विश्व चकित पार सफल भय हमी उनका परिवारजनसंग टीफोन कुरा सुन